यम्ब्ररुेन्द्रमर्तस्वी स्तै वेदे साङ्ग पदोक्रम पनिषद गायन्त यम सह धनावस्थितातन मनसा पश्यन्त यम योगि यश्यन्त नदुसुरसुणाय तस्मै नीमत्न चर्चिज्वलफु सुकम्बरा मल्लिका मालाकृतकुण्डलावीलसन्मुक्ता बलिशो सर्वानदान पुस्तकधरा रुद्राक्षमालाकरा वग्देवी वदनाम्बुजे वस तैलोक्य माता चिरम् मुकाम कौती वाचाला पंगू लघ्यते गिरी यहां मनव नमो भगवतस्मै व्यासाय मित यस्म प्रसादा भक्ष्यामण कथाम नारायण नमस्कृत नरोस्वती व्यासम् यान्देन्हार्धवलाभ्रस्ताृता या वीणावडित या पद्मासनाुत शङ्कर प्रवृत्ति देवै सदा वन्ता सा मा पास्वती भगवती निशेष जाड्य कायन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना आफ्नो आफ्ना मर्यादा अनुसार उचित कर्म गरिदिए दस महिना पुरा भएपछि मेनकाको गर्बाट हिमालयकी कन्या जन्मिन् ती कस्ती कन्या थिइन् भने हजार सूर्यको तेज जस्तै तेज भएकी रक्त वर्ण र कोमलङ्ग एवं परम सुन्दरी पद्मपत्र जस्तो नेत्र भएकी बत्तीस लक्षणले युक्त कन्या जन्मेकी देखेर हिमालयले वशिष्ट प्रवृत्ति ऋषि डाक्न पठाएर विधि पूर्व निवारण गराए अनि वशिष्ट प्रवृत्ति ऋषिहरूले विदा हुने बखतमा भने हे हिमालय यस बालिकाको नाम पार्वती राख्यौं गिरिराज तिमी धन्य रहेछौ यी बालिकाले श्री महादेव स्वामी पाएर चौधै भुवन स्वामी हुनेछन् समस्त पापी र दुष्टहरूको संहार गर्नेछन् तिम्रो श्रद्धा भक्तिले हामी सन्तुष्ट भयौ अब आज्ञा पाए आफ्ना आश्रममा जानेथ्यौं यति वशिष्ट आदि ऋषि ज्योतिषहरूले यस्तो भनेको सुनि हिमालय पर्वतले प्रसन्न भए नाना मणिमाणिक सुवर्ण द्रव्यादि दक्षिणा दिए प्रणाम गरेर विदा दिए अनि समस्त आगन्तुकहरू दिन दिन र वशिष्ट प्रवृत्ति ऋषि ज्योतिष आफ्ना आश्रममा गए त्यसपछि पार्वती शुक्ल पक्षका चन्द्रमा झै दिनदिनै बढेर ठुली भइन् तिनले खेल्दा पनि शिव पूजा गरेर खेल्दथिन् यस्ता बाल अवस्थादेखि शिवको भक्तिमा चित्त लगाइरहेकी थिइन् एक नारद मुनिले विष्णु भगवानका गएर भने हे वैकुठ हिमालयकी कन्या पार्वती सबै तवरले तिम्रो यज्ञ छन् कस्ती भने लक्ष्मी भन्दा पनि सुन्दरी 32 लक्षणले युक्त भएकी ती कन्यासँग तिमी विवाह र यति नारद मुनिले भनेको सुनि विष्णु भगवान आज्ञा गर्नुहुन्छ हे मुनि के हिमालयले ती कन्या मलाई देलान र नारद मुनिले उत्तर दिए त्यसको चिन्ता तिमीले लिनु पर्दैन म अहिले गएर पक्का निधो गरेर आउँछु यति भनी तुरन्त हिमालय कहाँ पुगे हिमालय पर्वतले भेटेर उचित सत्कार गरेपछि नारदजी भन्दछन् हे गिरिराज तिमीसित केही भन्न आएको हु तिम्रा कन्या पार्वती वैकुणनाथ विष्णुलाई देऊ य यति नारद मुनिको कुरा सुनेर प्रसन्न भएका हिमालय पर्वत भन्दछन् हे मुनि त्यो अत्यन्त उत्तम कुरा भन्यो तिम्रो अज्ञाले मेरो पुत्री वैकुठनाथ विष्णुलाई दिए अब विष्णु कहाँ गएर यो कुरा भन यति हिमालय पर्वतले भनेपछि नारद मुनि वैकुण्ठ गएर हिमालयसित भनेको कुरा सबै बताए अनि हिमालय पर्वतले आफ्नो कन्या तिमीलाई दिन्छु भने यति नारद मुनिको कुरा सुनेर विष्णु प्रसन्न भएर भन्दछन् हे नारद तिमी धन्य रहेछौ अब आफ्नो आश्रममा जाऊ भनेर विदा दिएपछि नारद मुनि आफ्नो आश्रममा गए त्यसपछि हिमालय पर्वतले पार्वती कन्यादान दिन भनी सामग्री तयार पारी नारद मुनि डाकेर विष्णु कहाँ पठाई आफ्नो लग्न ठहराए आफ्ना गुरु बृहस्पति आदि सम्पूर्ण देवता यिन्नर दैते र नाग सबैलाई निमन्त्रणा पठाए अनि विष्णु भगवान पार्वती कन्यादान लिन हिमालय कहाँ पुगे उता मेहनकाले मोती मणि माणेक्य नाना रत्नले झकाझक ज़क पारेर वस्त्रालङ्कर पहिरै सिंहारी रहेकी थिइन् जो देखेर जया विजया अजिता अपराजिता आदि सखीहरूले पार्वतीलाई भने हे सखी तिम्रो आज विवाह हुनेछ विष्णुलाई कन्यादान दिनेछन् यति सखीहरूले भनेको सुनि पार्वतीले मनमा शङ्का उत्पन्न भयो मैले बाल अवस्थादेखि नै श्री महादेवलाई स्वामी पाउँ भनेर धाइरहेको छु अझ पनि महादेवलाई नदिएर अरू कसैलाई दिए भने म आत्महत्या गरेर मर्नेछु तिनको कुरा सुनेर सखीहरूले भने हे पार्वती त्यसो हो भने तिमी यहाँ नबस हामी कसैलाई पनि नदेख्ने अवस्थामा लुकाएर तिमीलाई राखिदिन्छौ लौ यति सखिहरूले भनेको सुनि हे सखी हो यसो गर्ने हो गर मो केही पनि जान्दिनँ भनिन् त्यसपछि सखीहरूले नदी तटको वनमा लगेर पार्वतीलाई कसैले नदेख्ने एकान्त ठाउँमा लुकाएर आए त्यसपछि हिमालय पर्वतले आफ्ना गुरू बृहस्पतिलाई यज्ञमा बसाली सारा विधि गरिसकेपछि कन्यादान दिन पार्वतीलाई लिन पठाए तर घरमा देखेनन् र यताउता सबै खोज्न लगाए कहीँ पनि पाउन सकेनन् र हिमालय पर्वतले अत्यन्त व्याकुर भई गुरू बृहस्पति कहाँ गरेर पार्वती कहीँ पनि छैनन् अब के कसो गरौं भने यति हिमालय पर्वतले भनेको सुनि गुरू बृहस्पतिले यस लग्नमा भएन भने विष्णुलाई विन्ति गरे आएका जति सबै फर्केर आफ्ना आश्रममा जाँदा भए उता सखीहरूले पार्वतीलाई वनमा लुकाएर आएपछि पार्वतीले नदी तटमा बसेर बालुवाले त्यसको पार्थिव शिवलिङ्ग बनाएर श्री महादेवको आराधना गर्न लागिन् उसै बेला दुई दैत्य प्रघोष र दमघोष आएर पार्वतीको सौन्दर्यमा लोभएर अनेक प्रकारको नराम्रो चेष्टा देखाउन लागे तिनको चेष्टा देखेर पार्वतीलाई रिस उठेरले हेर्नासा अनि पार्वतीले बनाएको शिवलिङ्गबाट स्वयं महादेव प्रकट भई आफ्नो स्वरूपको दर्शन दिनुभयो र हे पार्वती तिमीलाई मेरो किन आराधना गरेको पार्वतीले विन् हे जगीश्वर मैले बाल कालदेखि नै श्री महादेव स्वामी पाउ भनेर हजुरलाई धाइरहेको छु मेरा पिता हिमालय पर्वतले विष्णुलाई कन्यादान दिन लाग्न खोज्दा मैले भागेर यहाँ लुक्न आएकी हु मदेखि प्रसन्न भई रक्षा गर हे प्रभु मेरो इच्छा पूर्ण गराओ पार्वतीको यस्तो प्रार्थना सुनेर महादेव आज्ञा गर्नुहुन्छ हे पार्वती तिम्रा माता पितालाई कन्यादान नदी मैले तिमीलाई मेरो भन्न मिलेन फेरि विष्णु आएर तिमीलाई जस्तो उपदेश दिन्छन् उसै माफी गर्नु इच्छा पूर्ण हुनेछ महादेवको यस्तो शिक्षा सुनेर पार्वतीले जो इच्छा भनि साष्टाङ्ग प्रणाम गरिन् अनि महादेव अन्तर्ध्यान् हुनुभयो त्यसपछि सखीहरू आएर पार्वती घर गर गइन् छोरी आएकी देखेर रिसाएका हिमालयले भने हे पुत्री तिमी कहाँ गएकी थियो पार्वतीले विन्ती गरिन् हे पिता म बाल्यकालदेखि नै श्री महादेव स्वामी पाँ भनी उनलाई थाहा छु र उनैको ध्यान भक्ति पनि मेरो हृदय र सदैव गरिरहेको छ हजुरले श्री विष्णुलाई दिन लाग्दा लुक्ना गएकी थिए आफ्नै पुत्री पार्वतीले यति भनेको सुनि उनको निवाराणका दिन वशिष्ठ प्रवृत्ति ऋषि र ज्योतिषहरूले पार्वतीको विषयमा भविष्यपा गरेको सम्झी चुप लागेर बसे त्यसपछि पार्वतीले विष्णु र श्री महादेव स्वामी पाउँला भने अनेक तीर्थ वर्त दान धर्म जप तप नियम पालना गर्न लागिन् फेरि निकै दिन बलुवाको शिवलिङ्ग बनाई पार्थि पूजा पनि गरिन् तिनको अधिक श्रद्धा एवं भक्तिभाव देखेर विष्णु भवन गरुडमा चढी पद्म धारण गरी पार्वतीको सामुन्यार आएर आज्ञा गर्नुभयो हे पार्वती तिमीलाई ती अनेक तीर्थ व्रत दान धर्म पूजा पाठ यज्ञ आदि गरेको देखेर म अत्यन्त प्रसन्न भए तिम्रो मनमा जे इच्छा छ सो वरदान माघ म दिन तयार छु विष्णु भगवानले यस्तो आज्ञा सुनेर पार्वती विद ईश्वर हे पर ब्रह्म परमात्मा मलाई केही वरदानको इच्छा छैन केवल महादेव स्वामी प्राप्त हुने वरदान गरिबक्ष प्रथना सुनि विष्णु भगवान आज्ञा गर्नुहुन्छ हे पार्वती तिमीले परिश्रम साथ गरेको यी तीर्थ व्रत धर्म व्रत उपवास भन्दा पनि एउटा अति उत्तम र योग्य कुरा भन्दछु तिमी एकचित्त भएर ध्यान सुन श्री स्वस्तानी परमेश्वरको व्रत गर त्यस व्रतको प्रभावले जगदीश्वर श्री महादेव स्वामी पाउनेछौ यसमा शङ्का छैन श्री विष्णुले यति आज्ञा भएको सुनि पार्वतीले फेरि विधानमा के, के के गर्नु पर्दछ यो सबै विस्तार आज्ञा होस् पार्वतीको प्रार्थना सुनि विष्णु भगवान आज्ञा गर्नुहुन्छ हे पार्वती पौष शुक्ल पूर्णिमाको दिनदेखि व्रत प्रारम्भ गर्नु पर्दछ एक दिन पहिलेदेखि नै हात खुट्टा का नङ काटी स्नान गरेर पवित्र भई एक भक्त रही एक चित्त गरी नित्य मध्य कालमा श्री महादेवको पूजा गर्नु र एक महिनासम्म अर्थात माघ शुक्ल पूर्णिमाको दिन अष्टोत्तर सय रोटी अष्टोत्तर सय अक्षता अष्टोत्तर सय बेली पुष्प अष्टोत्तर सय कुचका सुपारी अष्टोत्तर सय पान र जात जातका फलफुल नै सबै वस्तु तयार गरी आर्सी अर्थात तामाको थालीमा ओमकार लेखी गंगाजलले स्नाउनु र श्रीखण्ड रक्त चन्दन लगाई पिताम्बर वस्त्र पहिराई धूप तीप नैवेद्य कस्तुरी भेटी दक्षिणा चढाई सोर वा पञ्चोपचारले पूजन गरिसकि स्ठ जप ध्यान गरिसकि अर्घ्य दिनु अनि हे पार्वती स्वस्तानी परमेश्वरी भने कि भने अष्टासु चलेस्व मातृका ख्गम चौधर्व अर्धे चरमुत्पल चतुर्भुज सर्वलकारभूषिता सास्तागदीश्वरी अर्थात् अष्ट दल पद्ममा अष्ट मात्रिका त्यसमाथि खड्ग त्रिशूल र वर निलो लोत्पल आत्मा धारण गरेकी चार बाहु र तिन नेत्र भएकी अनेक प्रकारका अलङ्कार पहिरेकी अनेक आयुध लिएकी पितवर्ण भन्दा पनि अत्यन्त यस्ती श्री स्वस्तानी परमेश्वरीको ध्यान गरेर हे दगेश्वरी भनी मन मनै उनैसित इच्छा भएको वरदान माग्नु अनि प्रसाद सिकेर अष्टोत्तर सयमा आठ रोटी आठ चेता आठ बेली पुष्प आठ पान आठ कुट्का सुपारी सगुन समेत आफ्नो पतिलाई दिनु पति नभए छोरोलाई दिनु छोरो नभए मित छोरोलाई दिनु र मित छोरो पनि नभए जुन कामना वा इच्छाले व्रत गरेको छ त्यो मेरो फलानु कामना पुरा होस् भनेर गङ्गामा बगाइदिनु सय रोटी आफूले फलाहार गर्नु रातमा जागराम बसेर स्वस्तानीकै महिमा गान भजन किर्तन गर्नु सुन्नु सुनाउनु यति गरेपछि अवश्य इच्छा पूर्ण हुनेछ यसमा शङ्का छैन हे पार्वती स्वस्तानी परमेश्वरीको प्रसाद लिने बेलामा श्री महादेव तिम्रो सामु आफै प्रकट हुनुहुनेछ तिम्रो श्रद्धा भक्ति देखेर म प्रसन्न भए यति भनिसकेर तिमीले महादेव स्वामी पाए भनी विष्णुले वरदान दिनुभयो यागस्त मुनि नारायण विष्णुले यति आज्ञा भएपछि पार्वतीले मनमा सन्तोष र आनन्द मान्दै श्रद्धासहित विष्णुको पनि पूजा र प्रणाम गरिन् तिनले पूजा गरिसकेपछि विष्णु भगवान विदा भएर गरुडमा चढी त्यहाँबाट अन्तर्ध्यान भई वैकुण्ठमा जाँदा भए इतिश्री स्कन्दपुराण केदार खण्डे माघ महात्मे कुमार अगस्ते सम्वादे श्री स्वस्तानी परमेश्वरी भथायाम श्री विष्णु स्वस्तानी व्रतोपे वर्णनामद्दो अध्याय